हजुर तपाईको रेडियो तपाईको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहरूसको तरङ्गमा रहनुहुने तपाई सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु आज पनि कार्यक्रम साहित्य सम्बेकको समय सुरु भइसकेको छ कार्यक्रमभित्र रहेर तपाईँहरू माझ विभिन्न साहित्यिक सामग्रीहरू हामी कार्यक्रममा प्रस्तुत गर्दै आइरहेका छौँ कार्यक्रममा हामी कहिलेकाहीँ तपाईँले पठाउनुभएका गजल त्यसै गरी कहिलेकाहीँ तपाईँले पठाउनुभएका कविताहरूलाई कार्यक्रममा हामी जोड्दै आइरहेका छौँ र कहिलेकाहीँ हामी सर्जकहरूसँग पनि कुराकानी गर्दै आइरहेका छौँ कहिलेकाहीँ अग्रज व्यक्तित्वहरूसँग पनि कुराकानी गर्दै आइरहेका छौँ आजको कार्यक्रममा साहित्य सम्वेग अलिकति भिन्न अलिकति पृथक तपाईँहरू माझ बनाउने प्रयास गरेको छु मैले कार्यक्रम साहित्य का सम्वेगको यो समयमा प्रविधि संयोजनमा कविता श्रेष्ठ हुनुहुन्छ अनि हरि बराल छु तपाईँहरूमाझ कार्यक्रम साहित्य संवेगमा आज मैले एकजना अतिथिलाई लिएर आएको छु एकजना विशेष व्यक्तित्व एक जो साहित्यमा निकै अग्रसर हुनुहुन्छ रोशन परियार धनकुटा जिल्ला पाख्रीबास नगरपालिका वार्ड नम्बर चार निवासी हुनुहुन्छ बुबा लक्ष्मी परियार त्यसै आमा कृष्ण परियारका सन्तान हुनुहुन्छ रोशन परियार श्रीमती रमिता परियार हुनुहुन्छ भने एक छोरा र एक छोरी बीच, एक सुखी परिवारमा उहाँ अगाडि बढिराख्नु भएको छ पाख्रीवास कला साहित्य समाजको अध्यक्ष समेत हुनुहुन्छ रोशन परियार आज म उहाँसँग कुराकानी गर्नेछु उहाँसँगका साहित्यिक कुराकानी रहनेछन् उहाँसँगका साहित्यिक खुराकहरू तपाईँहरूमाझ प्रस्तुत गर्ने जमर्को मैले आजको व्यवसायमा गरेको छु र रोशन परियारसँग थप कुराकानी गर्नेछु रोशनजी स्वागत छ तपाईँलाई कार्यक्रम साहित्य सम्वेकमा धन्यवाद हरिजी हाल केमा व्यस्त हुनुहुन्छ व्यस्तता त खास त्यस्तो केही छैन यस्तै हो साहित्यिक कार्यक्रम गतिविधि साहित्यिक गतिविधि यता यता यस्तै पके पनि झापामा जुन अहिले मितेरी साहित्य प्रतिष्ठान अथवा जुन यो महोत्सव दुई दिने महोत्सवमा तपाईँ झापा आउनु भएको छ धनकुटाबाट कस्तो लागिरहेको छ झापाको बसाई थोरै अग्रिम जानकारी गराइदिनुहोस् न एकदम रमाइलो कार्यक्रम पनि विशिष्ट तरिकाले सम्पन्न भयो आज भनौँ होइन यो कार्यक्रमको निमन्त्रणा भइराख्दाखेरि यो कार्यक्रममा सहभागी हुन पाउँदा आफैलाई गर पनि गर्व लाग्यो पक्कै पनि हामी पनि धेरै खुसी छौँ र सन्जी आज तपाईँसँग यसरी कुराकानी गरिरहँदा हामी कार्यक्रम साहित्य सम्वेगमा विशुद्ध रूपमा साहित्यिक कुराकानी गर्नेछौँ थप केही सामान्य आन्तरिक कुराकानी पनि रहनेछन् बताइदिनुहोस् न यो साहित्यको प्रवेश कहिलेबाट सुरु गर्नुभयो कहाँबाट यो साहित्यमा लाग्नु पर्दो यो साहित्यको रस कहिलेबाट बिज्यो हाम्रा पूर्वेली पाठकहरूलाई जानकारी गराइदिनुहोस् न धन्यवाद प्रश्नको लागि एकदम सुन्दर प्रश्न गर्नुभयो हरिजी एकदम धन्यवाद सुरुवाती चरणमा अनौपचारिक रूपमा स्कुली जनजीवनमा एक खालको काव्य चेतना थियो र अनौपचारिक रूपमा त्यो बेला लेखियो औपचारिक रूपमा म आएको धेर भएको छैन मैले यतिखेर भन्नुपर्छ कि मैले लगभग एकात्तर सालको अन्तिमतिरबाट म यो क्षेत्रमा औपचारिक रूपमा लागेको हुँ ठ्याक्कै भन्ने हो भने एकहत्तर भनेपछि भर्खर पचहत्तर लगभग चार पाँच वर्षको यो डिफ्रेन्समा रोशन परियार साहित्य लेखनको सुरुवातमा कस्तो थियो र अहिले कस्तो थियो आफ्नो अनुभूति के छ अया तपाईँले गरिरहेको प्रश्नमा एक खालको मेरो भोगाइ के रह्यो भने जुन बेला मैले अनौपचारिक रूपमा तपाईँको उन्साठी साठीको समयतिर त्यो बेलामा अनौपचारिक रूपमा स्कुल जीवनमा क्याम्पसे जीवनमा लेखिरहँदाखेरि चाहिँ त्यो बेला जीवन रस नै थाहा रहेछ पछिल्लो जर न म एकात्तर बहत्तरको टाइममा जुन लेख्न थालेँ त्यसपछि साहित्य नलेख्नु साहित्य नबुझ्नु भनेको त जिन्दगीको एउटा सुन्दर पाटो नै गुमाउनु रहेछ त्यसपछि जब जिन्दगीलाई हेर्न थालियो बुझ्न थालियो साहित्यले झन् नजिक ल्यायो साहित्य त एउटा यति जिन्दगीलाई यति नजिकबाट हेर्न सकिने विधा क्षेत्र रहेछ त्यसपछि मैले जब जब जिन्दगीलाई बुझ्न थालेँ त्यसपछि मलाई यो काव्य चेत आउन थाल्यो ले। लेख्न थालेँ जस्तो अब साहित्यकारहरू लेखकहरूले आफ्नो जीवनमा परिआएका परिघटनाहरूको बारेमा बढी लेख्छन् अथवा काल्पनिक कुरामा बढी लेख्छन् के छ तपाईँको आफ्नो धारणा अथवा तपाईँको साहित्य लेखन कुन प्रक्रियाको छ यसो बुझौँ न धन्यवाद प्रश्नको लागि हरिजी सबैको आफआफ्नै आप तरिका हुन्छ होइन सर्वप्रथम त यो प्रश्नभन्दा फरक उत्तर दिएँ भने मैले माफी चाहन्छु तर भन्छु के भन्दाखेरिमा हामी साहित्य आविष्कार गर्ने कुरा हो कि साहित्य भनेको तपाईँ एउटा गजल लेख्नुहुन्छ तपाईँ एउटा कविता लेख्नुहुन्छ तपाईँ एउटा कथा जन्माउनुहुन्छ या त चार लाइनमा मुक्तकै लेख्नुहुन्छ तपाईँले आजसम्म नगरेको एउटा काम गर्नुहुन्छ त्यो सुन्दर काम भनेको आविष्कार हो oh. त्यो आविष्कार गर्दा गर्दै चाहिँ मैले लेख्ने मैले मेरो कविताको धरातल या त मेरो साहित्यको धरातल भनेको चाहिँ म यथार्थमा टेकेर जिन्दगी लेख्न खोज्छु oh. मान्छेले आफ्नो जिन्दगीभन्दा बाहिर पक्कै पनि यतिका कुरा गरिरहँदा हाम्रो आम, आम पाठकहरू श्रोताहरू रोशन परिवारसँग यसरी कुराकानी गरिरहँदा हरिवरालले कतिखेर रोशन परिवारलाई चाहिँ आफ्नो रचना वाचन भनेर चाहिँ भन्न लाउँछ होला भन्ने पनि यतिखेर पर्खाइ हुनसक्छ है अझ रोशन परिवार गजल कविता उत्तिकै बेजोड मात्रामा लेख्नुहुन्छ हामीले सुनेका बुझेका छौँ अझ रोशन परिवारका फेसबुकका फ्रेन्ड्सहरू पनि अझ बढी छन् मलाई जहाँसम्म लाग्छ किनकि उहाँको साहित्य उहाँको कलाले गर्दाखेरि धेरै फ्रेन्ड्सहरू बटुल्ला सफल हुनुभएको छ एउटा गजल अथवा एउटा कविता केबाट सुरु गरिदिनुहुन्छ आफ्नो साहित्य सिर्जना धन्यवाद यहाँले मलाई एकदमै चरम चुलीमा पुर्याइदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई हामी साहित्यिक बसाइमा एउटा गजल सुनाउँ म गजलबाट सुरु गर्छु सु। गजलमा उत्ति के अरे लेख्ने मेरो क्षमता छैन म यति कुरा चाहिँ मैले भन्नुपर्छ यतिखेर तपाईँले भनिराख्नुभयो कि निकै राम्रो गजल लेख्नुहुन्छ भनेर भनिरहँदाखेरि म त्यो प्रश्न आफूलाई लेखेको अरूलाई मनपर्ने हो है भनिरहे एक खालको खुसी महसुस भयो साथसाथै तपाईँलाई म एउटा गजल सुनाउँछु मैले गजल सुरु गरेँ ऐन त उसलाई पनि समान हुन्छ मेरो जस्तै ऐठठन तय सामन हुद हो मेरे जस्त ऐन तमान हो मेरो जस्त जिस सिरान माथि भगवान हुँदो हो मेरो जस्तै ऐठन त उसलाई पनि समान हुँदो हो मेरो जस्तै जसको सिरान माथि भगवान हुँदो हो मेरो जस्तै मनमा ऋण बसेदेखि नै आँखाबाट निन्द्रा भागेछ हरिजी म यतिखेर तपाईँको रेडियोमा okay, okay, गजल भाषण गरिरहेको छु मनमा ऋण बसेदेखि नै आँखाबाट निन्द्रा भागेछ मनमा ऋण बसेदेखि नै आँखाबाट निन्द्रा भागेछ बिचरा गरिबको चिसो ओछ्यान हुँदो हो मेरो जस्तै बिचरा गरिबको चिसो ओछ्यान हुँदो हो मेरो जस्तै दि दिलबाट दुश्मनी हटाउनु अगी असफलता देखे मैले oh. दिलबाट दुश्मनी हटाउनु अघि असफलता देखेँ मैले दिलबाट दुश्मनी हटाउनु अघि असफलता देखेँ मैले उता दुश्मन को मेरे जस्त दुश्मन को विधान हो मेरे जस्त विदेश जान अयोग्य ठहर समाचार सुने हरिजी गजल सेर को चौथो शेर में छू य बेला मदेश जान अयोग्य ठहर समाचार सुने ऊ विदेश जान अयोग्य ठहर समाचार सुने सायद मुटुमा धोकाको निशान हुँदो हो मेरो जस्तै सायद मुटुमा धोकाको निशान हुदो हो मेरो जस्तै छोराले स्कुल ब्याग फुत्त फालेपछि बल्ल बुझे छोराले स्कुल ब्याग फुत्त फालेपछि बल्ल बुझेँ छोराले स्कुल ब्याग फुत्त फालेपछि बल्ल बुझे हरेक साँझ उसको पनि थकान हुँदो हो मेरो जस्तै हरेक साँझ उसको पनि थकान हुदो हो मेरो जस्तै ऐठन त उसलाई पनि समान हुदो हो मेरो जस्तै जसको सिरादमाथि भगवान हुदो हो मेरो जस्तै धन्यवाद आ निके व्यापक गजल वाचन गरिदिनु भयो वा धेरै धेरै धन्यवाद छ रोशन परिवारसँग हामी कुराकानी गरिरहेका छौँ उहाँको पहिलो गजल हाम्रा सम्पूर्ण श्रोताहरूमा आज हामीले पस्किसकेका छौँ पके पनि तपाईँलाई मन पर्यो होला भन्ने हामीले अपेक्षा लिएका छौँ आदरणीय श्रोताहरू धनकुटा निवासी पाख्रिवास नगरपालिका वार्ड नम्बर चार निवासी रोशन परिहारसँग आज हामी कुराकानी गरिरहेका छौँ रोशनजी गजल र कविता उत्तिकै मात्रामा लेख्नुहुन्छ अन्य साहित्य विधा के के महाकलम चलाउनुहुन्छ धेरै त कविता लेख्न मन पराउँछु गजल मेरो उत्तिकै मनपर्ने विधा हो म तपाईँहरूका फेसबुकका गजलहरू पढिरहेको हुन्छु राम्रा गजलकार साथीहरूको म गजल पढिरहेको हुन्छु गजलकारमा मैले मेरा गजल सहपाठी साथी साथीहरूको नाम लिनुपर्छ सा। किन गजल सम्मानका लागि गजल सम्मानका लागि मैले धनकुटाबाट अनन्त अनुरागको नाम लिनु okay, पर्छ मैले हो हो अर्को अर्को नाम छ ईश्वर दहाल जसले अहिलेको समयकालीन नेपाली गजलमा निकै राम्रो गजल, राम्र गजल oh, सिर्जना गरिरहेका oh, छन् पूर्वमा धेरै साथीहरू हुनुहुन्छन् मैले नाम लिइराख्दाखेरि लोकेन्द्र बन्जरा oh, हुनुहुन्छ oh, पूर्वमा बसेर लेखिराख्ने गजल सिर्जना गरिराख्ने कल्पना आचार्य ओली हुनुहुन्छ होइन उहाँका शक्तिशाली गजलहरू मैले पढ्न पाउँछु बहुत बहुत खुसी लाग्छ आहा, पके पनि यो खुशी, यो उमङ्ग हाम्रो लागि सदावार रहिराखोस् रोशन परिवारसँग आज हामी कुराकानी गरिरहेका छौँ जी थोरै अब कवितामा पनि छिरौँ न कविताको विषयमा तपाईँले त्रिहत्तर सालमा एउटा गजल एउटा कविता सङ्ग्रह प्रकाशनमा ल्याउनु भएको छ सियोको दुर्बिन हजुर यो विषयमा थोरै हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न कस्तो खालको कविता हो यो सियोको दुर्बिन एक त नामले पनि अलिकति मानव जीवनमा निकै भाव अलिकति गरुङ्गो शब्द छ है थोरै जानकारी गराइदिनुहोस् न कस्तो हो यो सिऊको दुर्बिन यति बेला तपाईँले मलाई निकै अगाडि दुई तिन वर्ष अगाडि दुई वर्ष अगाडि पुर्याइदिनु भयो यो स्मृति ताजा गराइदिनु भएको महारिजी तपाईँलाई धन्यवाद सर मैले यो सिऊको दुर्बिन जन्मिनुको थोरै कुरा राख्न चाहेँ तपाईँको दुई हजार साल फागुन तिस गते साहित्य विज्ञान प्रतिष्ठान काठमाडौँले खुल्ला देशव्यापी खुल्ला कविता प्रतियोगिता गरेको थियो जुन खुल्ला कविता प्रतियोगितामा चाहिँ उत्कृष्ट पाँचमा म परेको थिएँ हो त्यो बेला म उत्कृष्ट पाँचमा परिसकेपछि मलाई एक खालको हुटहुटी त्यहाँबाट जागेको कविता लेख्नको लागि अनि त्यसपछि मैले त्यो त्यहाँबाट उत्कृष्ट पाँचमा पढेर आइसकेपछि मैले कविता लेख्नुपर्ने रहेछ होइन म त जिन्दगी एउटा सुन्दर पाटोबाट म छुटिराखेको रहेछु भन्ने आभास भयो मलाई यतिखेर सिएको दुर्बिन भनिराख्दाखेरि ठ्याक्कै मैले के भन्नुपर्छ भनेदेखि म पेसागत हिसाबले कपडा सिलाउने काम गर्छु मेरो आफ्नै एउटा टेलरिङ सेन्टर छ जहाँ म आफू पनि काम गर्छु मेरा कामदारहरू पनि छन् म त्यो त्यहाँ काम गरिराख्दाखेरि जहिले तहिले म त्यहीँनेरि हुन्छु र म जहिले शैले जहिले पनि त्यही सियोसँग खेलिरहेको हुन्छु सियोको पुलसँग अँ सियोसँग म खेलिरहेको हुन्छु र मैले त्यो सिऊको दुर्बिन लेख्नुको कारण म त्योभन्दा बाहिर छैन मैले हेर्ने त्यहीँबाट दुनियाँ हेर्ने हो होइन मैले थोरै यो सिउको दुर्बिनमा रुवान्डाको कुरा गरेको छु भियतनामको कुरा गरेको छु किनभने जीवन जगत एउटै हो हामी oh. नेपालमा जीवन भोगिरहेका छौँ रुहान्डामा सिरियामा भियतनाममा त्यही जीवन भोगिरहेका oh. छौँ oh. होइन त्यस कारणले मैले मेरो पेसाको आधारमा त्यही सिओबाट मैले दुनियाँ हेर्न चाहेको oh. हो अह यति हो ठिक छ सिओको दुर्बिनको पनि आफ्नो एउटा छुट्टै पहिचान छुट्टै एउटा अस्तित्व छ है जुन हामीले जुन पाठकहरूले सिओको दुर्बिनभित्र रहेर जुन कविताहरू अध्ययन गर्नुहुनेछ पक्कै पनि रोशन परियारलाई पाउनुहुनेछ एउटा कविता वाचन गरिदिनुहोस् न रोशनजी कविताको यति चर्चा परिचर्चा गरिरहँदा रोशन परिवारका कविता कस्ता रहनेछन् हाम्रा पूर्वेली पाठक त्यसै देशदेखि विदेशसम्म छरिएर रहनुहुने तपाईँ आम सम्पूर्ण श्रोताहरू माझ यतिखेर रोशन परिवारको कविता हरिजी धन्यवाद कविता भन्नुभयो यतिखेर यो कविता मैले वाचन गर्नु अगा भन्दा अगाडि आदरणीय सशक्त कवि सीमा आवासलाई सम्झिन्छु जसले भाइ तैँले यो कविता साह्रै राम्रो लेखिस भनेर रा। मलाई हौसला दिनुभयो त्यो हौसलाका लागि पनि म सीमा आवासलाई सम्झिन्छु र कविता घाम र प्रेम शीर्षकमा कविता सुनाउँछु घाम र प्रेम घाम र प्रेम सुना मैले कविता सुरु गरेँ हुन्छ रगत का आँसू झारे म फर्क बिहान तिमी नदेम अहभाग्य हो मे रगत का आँसू झारे म फर्क पहलो बिहान तिमी विधवा नदे कस्म अहभाग्य हो मेरो। नसोद छाती को भित्ता में टाँसि को तिम्रो ताजा तस्वीर क्यों चोटी बोल्य मसंग चोटी बोलाए मैले। सीगो हिमाल छाती मथि सिंगो हिमाल छाती बसे चीसा हिं जमेरे कठांग्रे बेला मित्र आगो लागेर मोटु लगे दनदनी मोटू जले रोटू आप दि दुनियाम नौलो अभवेरी प्रेमिका कसम प्रेम, प्रेम सिकाओ तिमी गए देखी तिमी गएदी औ नंग बढ़े तीमी गए देखी औ नंग बढ़े लामा भैया मेरा जो पीम्रा हाथ का औला आंसू को ले टाँस आंखा में कालो ध्वांसो बस को रहे जो पहले तिम्रा आँखा में गाजल देखे थी रङ्गीन हुन्थे जिउ घनाउने भएछ डङ अहिले मेरो जो पहिले तिम्रो शरीरमा अत्तर घनाउँथ्यो मगमगी म कपडा लगाएर पनि लजाउने भएको रहेछु अहिले तिम्रा अगाडि म कपडा लगाउने भएर पनि लजाउने भएको रहेछु अहिले मेरा अगाडि कपडा नलगाई पनि लजाउदिन थियौ तिमी पहिले मेरो चेतभारीको माथिङ्गलमा बेचाइनी दिएर दिमागमा होस बोकेको मलाई बेहोसी बनाउने क्या जादू रहे तिमी भि कस्टो अद्भुत कला रहे तिमी मेरी मयालू जीवन सिंह अधरमा मुस्कान को एटम बम बोके तिम्रो मुस्कान पड़को भेट में अधरमा मुस्कान को एटम बम बोकेर तिम्रो मुस्कान पड़को पहलो भेट में खाल्डो पड़े मैं टेको जमीन आजसम पूरी सकता छ लड़ेको लड़े मेरे आंखा घाइते भर आजसम उठन सकते तिम्र हाथ को लहरा मेरे शरीर में आखे न्योपन का गुलाब फकर तिम्रा प्रत्येक अंगले अघाउंज चुमेका मेरा प्रत्येक अंग आधा भैया भैया अपांग भगवान कसम मेरी प्रेयस प्रेम कर प्रेम आरतीय तिमी स्वयं देवी थो मेरी चीसो घाम तापे मैं अंधारो दिन भोगे जले को रात च्या तिमी सींगो बनाए घामले घाम जो वयस्क घाम कलि घामो वाम ले बूढ़ो घामले जो छुद तिमी रुदा सदै एक नसे देखिने तिम्रो प्रेमील घाम म बा कहीं उजिल पड़े तिम्रो हाँसे तस्बीर दजालो काफी अ बस को कालो कोठाई मेरे अंध्यारो जिंदगी तिम्रो हाँसे तस्बीर दिए उजालो काफी अ बस को कालो कोठाई मेरे अंध्यारो जिंदगी क्योंकि घाम र प्रेम कहींलै अंध्यारो हो मयालू धन्यवाद घाम र प्रेम कहिल्यै अँध्यारो हुँदैन मायालु है निकै भावुक निकै मनसुने कविता वाचन गरिदिनु भयो धेरै धेरै धन्यवाद सर रोशनजी रोशन परिवारसँग आज हामी कुराकानी गरिरहेका छौँ धनकुटा जिल्ला पाख्रीवास नगरपालिका वार्ड नम्बर चार निवासी हुनुहुन्छ आज झापा आउनुभएको खण्डमा उहाँसँग यो सुनौलो अवसरलाई हामीले नमुकाउने अवसर जुन आजको कार्यक्रममा उहाँलाई निम्ति आएका सिओको दुर्वीन कविता सङ्ग्रह बजारमा ल्याउनु भएको छ त्यसै गरी पाख्रीवास कला साहित्य समाजको अध्यक्ष समेत हुनुहुन्छ थोरै यो पाख्रीवास कला साहित्य समाजको पनि कुराकानी गरौँ है हरेक जिल्लामा हरेक ठाउँमा आफ्ना आफ्ना साहित्यिक सङ्घ संस्थाहरू रहेका छन् है विभिन्न साहित्यिक गतिविधिहरू साहित्यिक कार्यक्रमहरू पनि हुँदै आइरहेका छन् समग्रमा भन्ने हो भने धनकुटामा साहित्यिक माहौल कस्तो छ प्रश्नका लागि धेरै धेरै धन्यवाद हरिजी साहित्यिक माहौल आफैमा राम्रो छ भन्छु किनभने धनकुटामा बसेर झमक कुमारी घिमिरे लेखिराख्नु भएको छ पके पनि धनकुटामा बसेर मुकुन्द प्रयास लेखिराख्नु भएको छ धनकुटामा बसेर केजी सुब्बा उत्तम लिम्बू मनु विश्वकर्मा जस्ता कविहरूले लेखिराख्नु भएको छ मलाई गर्व लाग्छ धनकुटामा म उहाँहरूकै समकालीन भएर लेख्न पाइरहेको छु हो पके भने धनकुटा एउटा लेखनको उर्वर क्षेत्र पनि म मान्छु जहाँ धनकुटामा रहेर धेरै साहित्यिक व्यक्तित्वहरूले नाम आफ्नो लेखनको चर्चा कमाइसक्नु भएको छ पाख्रीवास साहित्य कला समाजलाई पनि धेरै धेरै भोलिका दिनमा उज्जवल भविष्यको कामना हामी गर्न चाहन्छौँ रेडियोभिजन परिवार सँगसँगै कार्यक्रम साहित्य सम्भिक परिवारको तर्फबाट पाख्रीवास कला साहित्य समाजलाई धेरै धेरै शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ रोशन परिवारको अर्को एउटा साहित्य सिर्जना सुनौ न गजल अब एउटा गजल सुनौँ त्यस पश्चात हामी थप कुराकानी गरौँ हस् हस् धन्यवाद छ हरिजी म एउटा गजल प्रस्तुत गर्छु कहिले उपचार थियो कि अत्याचार थियो बुझिएन कहिले उपचार थियो कि अत्याचार थियो अल्झिएको गर्दन पछाडि प्रहार थियो बुझिएन कहिल्यै उपचार थियो कि अत्याचार थियो असल जी को गर्दन पचाड़ी गतिल प्रहार ओ, मैले ढुक्क भाग उस चिहान मैं घर बनाए अरे ढुक्क भो चिहान मथी न घर बनाए मैं ढुक्क भैर उसको चिहान मत न घर बनाए यस अर्थ कि चिहान मुनि को लाश दार थियो यसर्थ कि जिहान मुनिको लास बडो इमान्दार थियो बुझिएन कहिल्यै उप सस्तो मूल्यमा किनेछ मलाई यस कारण विदेशीले सस्तो मूल्यमा किनेछ मलाई यस कारण विदेशीले सस्तो मूल्यमा किने छ मलाई किनकि गरिबीको विज्ञापन गर्ने मेरै सरकार थियो किनकि गरिबीको विज्ञापन गर्ने मेरै सरकार थियो बुझिएन कहिल्यै उपचार थियो कि अत्याचार थियो असल जिएको गर्दन पछाडि गतिलै प्रहार थियो यतिखेर म अन्तिम शेरमा छु आखिर बसी नै सकेपछि जुनीभर बसे भइहाल्थ्यो त हरिजी आखिर बसि नई सके जुनी भर बसे भैहाल्थ त आखिर बसी नई सक जूनी भर बस भैया इसी बीच में छोड़े जान पर्ने के को हतार थी अरे वा अरे वाला बीच में छोड़े जानु पर्ने के को हतार थो बुझिए कहींचार कि अत्याचार थी प्रहार थियो धन्यवाद निकै मिठो निकै राम्रो गजल निकै मनसुन्ने हृदयस्पर्शी गजल वाचन गरिदिनु धेरै धेरै धन्यवाद छ रोशन परिहारसँग आज हामी कुराकानी गरिरहेका छौँ कार्यक्रम साहित्य सम्वेदको लगभग हामी अन्तिम अन्तिम चरणमा पनि छौँ रोशनजी अब यसरी तपाईँले सियोको दुर्विन कविता सङ्ग्रह अबजारमा ल्याउनु भएको छ फाट्टाफुट्टा गजलहरू पनि तपाईँ लेखिरहनु भएको छ अन्य साहित्य क्षेत्रमा पनि कलम उत्तिकै चलाइराख्नु भएको छ जसरी अहिलेका पाठकहरूले सिओको दुर्बिन अध्ययन गरिराख्नु भएको छ पढिराख्नु भएको छ त्यसै गरी गजलका पाठकहरूले रोशन परिवारका गजललाई सङ्ग्रहित रूपमा कहिले हेर्न पाउँछन् प्रश्नका लागि हरिजी एकदम धन्यवाद छ गजल सङ्ग्रह लाई मैले यसै भन्न सक्दिनँ गजल लेख्न बहुत मन पराउँछु मैले गजलमा साधना गर्नु छ धेरै साधना गर्नु छ सा। है भन्नेहरूले गजलकोहरूले भन्नुहुन्छ गजलका एउटै शेरले पनि खण्डकाव्य जन्मिन्छ महाकाव्य जन्मिन्छ भनेर भन्नुहुन्छ यसकारण पनि गजलमा केही अध्ययन अझै गर्न चाहन्छु त्यसपछि सोचौँला गजलको विषयवाद रोशन परिवारसँग आज हामी कुराकानी गरिरहेका छौँ आदरणीय श्रोताहरू एकानब्बे दमलव छ मेगाहरूको तरङ्गभित्र रहेर पूर्वी नेपालका विभिन्न भूभागमा तपाईँले यतिखेर हामीलाई प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ अनि डब्लुडब्लु डब्लु डट रेडियोभिजन डट कम डट एनपी लग अन गरेर तपाईँले संसारका जुनसुकै गुनामा पनि यतिखेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ रेडियोभिजनको मोबाइल एप्लिकेसन डाउनलोड गरेर त्यसै हाम्रो पात्रो मोबाइल एप्लिकेसन डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुनिराख्नु भएको छ रोसन परिवारसँग आज हामी कुराकानी गरिरहेका छौँ रोशनजी लगभग हामी अन्तिम चरणमा छौँ मैले यसरी कुराकानी भइरहँदा झापा आउनुभएको छ यसरी हामी कुराकानी गरिरहेका छौँ यो सव हालमा बसेर तपाईँलाई केही कुरा भन्न मन लागेको कुरा अनि मैले केही कुरा भन्न छुट्याएको कुरा सोध्न छुट्याएको कुरा अझ मलाई यो कुरा चाहिँ आज रेडियोभिजन मार्फत पूर्वेली पाठकहरूलाई भन्न भन्न मन लागेको कुरा केही छ भनेर राखिदिन सक्नुहुन्छ धन्यवाद छ पहिले धन्यवाद त सुरुमा तपाईँलाई भन्न चाहन्छु हरिजी एकदम धेरै धन्यवाद छ यो आ, छोटो समयमा पनि यो एक खालको भेटघाटलाई तपाईँले यसरी यति सुमधुर बनाइदिनु भएकोमा तपाईँ लगायत तपाईँको रेडियोको यो कार्यक्रमको इन्टायर टिमलाई मेरो रोसन परिवारको व्यक्तिगत साथै पाखिवास कला साहित्य समाजको अध्यक्षको हैसियतले पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु भन्नुपर्ने त्यस्तो खास कुरा केही पनि छैन तर जस जसले आज मलाई सुनिदिनु भयो मेरा कुरा सुनिदिनु भयो मेरो गजल सुनिदिनु भयो मेरो कविता सुनिदिनु भयो तमाम श्रोताहरूलाई मेरो हार्दिक हार्दिक धन्यवाद छ सँगसँगै अर्को कुरा के पनि भन्छु भने जाँदा जाँदै जिन्दगीको एउटा सुन्दर पाटो हो साहित्य जसलाई माया गरौँ सकिन्छ लेखौँ पढौँ सकिँदैन सुनौँ सुनाऊ यति भन्छु पखे पनि रोसन परिवारसँग कुराकानी गरिरहेका छौँ तपाईँको पनि साहित्य लेखन उत्तिकै मात्रमा बेजोड हुँदै जाओस् शुभकामना हामी व्यक्त गर्न चाहन्छौँ सिङ्गो रेडियो परिवारको तर्फबाट कार्यक्रम साहित्य सम्वेगको तर्फबाट तपाईँलाई हामी शुभकामना समेत व्यक्त गर्न चाहन्छौँ र सन परिवारसँग आज हामीले कुराकानी गर्यौँ आदरणीय श्रोताहरू कार्यक्रमको हामी अन्तिम चरणमा छौँ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो तपाईँको सल्लाह सुझाव र अमूल्य प्रतिक्रिया तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ जसको लागि कार्यक्रमको ठेगाना हो कार्यक्रम साहित्य सम्वेग रेडियो भिजन एकानब्बे छ मेगा हर्ज भद्रपुर रोड वीरतामाड झापा त्यसै तपाई तपाईँ टाढा हुनुहुन्छ तपाईँ मेल गरेर आफ्ना साहित्यिक खुराकहरू हामी माझ पठाउन चाहनुहुन्छ भने हरि बराल सात सय पचपन्न एट द रेट जी मेल डट साहित्यिक खुराकहरू मेल गरेर पनि पठाउन सक्नुहुनेछ र साहित्यिक सामग्रीहरूलाई हामी क्रमैसँग कार्यक्रममा जोड्दै जानेछौँ प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठ त्यसै गरी प्रेमजी दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रम साहित्य सम्बेकको आजको व्यवसायबाट म कार्यक्रम प्रस्तुता हरिबराल पनि विधा हुन्छ रेडियो विजन को साथ तो को साथा, सुखा, उलास में रहने तम सुख अल्लासमय बितोस नमस्कार जय साहित्य